कत् को सुरक्षित कति को स्वतंत्र छूप में समाचार संप्रेषण कर सक आज को मुख्य विषय आज हम विश्व प्रेस उत्तर को दिवस प्रेस सुरक्षित इस बारे में आज हमी कुरा करने तरपनी मुलुकलाइनाव लगे दल का शीर्ष नेता चुनावी मैदान में गाँव गाँव में जि जिम जान थाल्भ रोधन कर बीच में गए अब मक्सर में चुनाव होने प्रमुख निर्वाचन आयुक्त ने चुनाव मक्सरमय घोषणा कर मीति घोषणा कर सकते छे तरपान सभा को निर्वाचन संपन्न करा काी प्रेस को भूमिका के होना स अथवा नेपाली प्रेसले अहिलेको स्थितिमा चुनावको माहोल सिर्जना गर्नको लागि के के गर्न सक्छ त विश्व प्रेस स्वतन्त्र दिवस हामी मनाइरहँदा नेपालको प्रेस सुरक्षित छ कि छैन फेरि पनि पटक सर्वोच्च अदालतले पत्रकारलाई लास्टमा निषेध गरेको समाचार आएको छ यो निषेध किन र के लागि हाम्रो बिचमा हुनुहुन्छ वरिष्ठ पत्रकार र पत्रकार महासङ्घका पूर्व सभापति हरिहरी बिरै बिरैजे हजुर गर्न चाहन्छु धन्यवाद सर तपाईँलाई विश्व प्रेस स्वतन्त्रको दिवसको उपलक्ष्यमा शुभकामना पनि दिन चाहन्छु होइन अहिलेको स्थितिमा तर पनि नेपालको प्रेस छ नि अझै पनि सुरक्षित हुन सकेन स्वतन्त्र हुन सकेन नि किन विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा तपाईँ र तपाईँको माध्यमबाट सम्पूर्ण श्रोताहरूलाई पनि हार्दिक शुभकामना दिन चाहन्छु सम्पूर्ण सञ्चारकर्मीहरूलाई शुभकामना दिन चाहन्छु र प्रेस जगतले जुन आ, समस्या भोगिरहेको छ अथवा जुन विशेषताहरू उजागर गरिरहेको गर छ यस सन्दर्भमा चिन्तन मनन र थप छलफल लाई यो दिवसले महत्त्वपूर्ण योगदान पुर्याउनेछ भन्ने आशा पनि मैले राखेको छु तर पनि दिवस एक दिन आउँछ तपाईँहरू मनाउनुहुन्छ तर नेपालको प्रेसको स्थिति हेर्दाखेरि अथवा पत्रकारहरूको स्थिति हेर्दाखेरि त गम्भीर छ नि विजी ठिक हो यो एउटा विडम्बना नै हो कि नेपाली प्रेसले कुनै पनि दलहरूभन्दा कुनै पनि संस्थाभन्दा राष्ट्रको लागि लोकतन्त्रको लागि कम योगदान दिएको छैन कम कष्ट भोगेको छैन त्याग र बलिदानहरू गरेको छ पत्रकारहरू जनताको अधिकारको लागि मारिएका छन् विभिन्न किसिमका यातनाहरू भोगेका छन् त्यही पनि आफ्नोमा अविचलित भएर लडिरहेका छन् संसद रहेका छन् र लोकतन्त्र अझ लोकतान्त्रिक गणतन्त्रको स्थितिमा अहिले पनि संविधानले दिएको प्रेस स्वतन्त्रतालाई निर्भीक ढङ्गले सदुपयोग गर्न नसकिरहेको अवस्था छ अहिले किन सकेनौँ हामीले के कारणले सकेनौँ त्यो सबै सामु छ अहिले पनि मुलुकमा लामो समयदेखि मुलुकमा द्वन्द्वको स्थिति मात्र रहेन पत्रकारहरू मारिएको अवस्था छ भएको वातावरण छ र राज्यले कुनै जिम्मेदारी महसुस गरिरहेको छैन र पत्रकारहरूलाई धम्की दिने आतङ्कित गर्ने र हत्या गर्नेहरूमाथि कारवाही समेत राज्यले गर्न सकिरहेको छैन त्यस्तै पत्रकारहरूको अरू सुरक्षाको प्रत्याभूति हुन सकिरहेको छैन तर त्यसमा तपाईँ हामीको पनि त कमी कमजोरी होला नि हरिहरी जसरी हामी जानुपर्छ नि एक भएर पत्रकारहरू आफ्नो अधिकारको लागि किन लड्न सकेन नेपालमा पत्रकारहरूले सङ्घर्ष गरिरहेका छन् तर पत्रकारहरू भनेको केही राजनीतिक दलहरूले जस्तो बन्दुक बोकेर लड्ने वर्ग र संस्था होइन यसको सङ्घर्ष आफ्नै प्रकारको हुन्छ र जनताले यसलाई साथ दिनुपर्छ पत्रकारहरूको शक्ति भनेको जनता नै हो त जनतामा त्यो चेतना पनि छ र जनताकै अधिकारको लागि पत्रकार सङ्घर्ष शरत रहिआएका पनि छन् पत्रकारहरूले सङ्घर्ष नगरेको भएदेखि आज जुन स्वतन्त्रता प्राप्त भएको छ नागरिकहरूको लागि त्यो स्वतन्त्रता अवश्य नै प्राप्त हुने थिएन र भनेपछि अहिले स्वतन्त्र छ प्रेस उसमा नेपाली जनताले छ नि जुन किसिमको सूचना पाउने अधिकार छ नि उसमा कुण्ठित भएको छैन अहिले तपाईँलाई प्रेसले सङ्घर्ष नगरेको भएदेखि मुलुकमा अहिले पनि कुनै न कुनै प्रकारको अधिनायकवाद अथवा तानासा पद्धति कायम हुने थियो र प्रेसको सङ्घर्षले गर्दा नै नागरिकहरूले पनि अधिकार पाएका छन् पत्रकारहरूले पनि यो स्वतन्त्रता पाएका छन् र पत्रकारहरूको चिन्ता र मुख्य समस्या भनेको यो अधिकारलाई उपयोग गर्ने वातावरण निर्माण हुन सकेको छैन अहिले पनि राज्यले सूचना प्रदान गरिरहेको छन् सूचना प्रदान गर्नेभन्दा पनि सूचना लुकाउने प्रवृत्ति बढिरहेको छ र सूचना हुँदा हुँदा अब सर्वोच्च अदालतमा समेत पत्रकारहरूलाई निषेध गरिएका समाचारहरू आइरहेको सूचनाको अधिकारको पक्षमा छ नि महत्त्वपूर्ण दुर्गामी फैसला गर्दै आएको हो नि सर्वोच्च अदालतले तपाईँलाई पनि थाहा छ नि बिल्कुलै सर्वोच्च अदालतले विगत दिनहरूमा पञ्चायत पालामा त्यो कालरात्रिमा पनि र यो गणतान्त्रिक कालमा विभिन्न भानामा पत्रकारहरूमाथि भएको आक्रमणहरूको सन्दर्भमा समेत सम् सर्वोच्च अदालतले महत्त्वपूर्ण निर्णयहरू गरेको छ प्रेसो नर्तालाई अविचलित रूपमा अकुण्ठित रूपमा उपयोग गर्ने वातावरण बनाउनुपर्छ भन्ने कुरोमा सूचनाको हकको प्रत्याभूतिको सन्दर्भमा श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनको सन्दर्भमा समेत सर्वोच्च अदालतले अत्यन्त महत्त्वपूर्ण निर्णयहरू गरेको छ पत्रकारहरूलाई समर्थण गर्ने काम गरेको छ तर स्वतन्त्रको कुरा के छ यो यस्तो बेला भएको छ जुन बेलामा सर्वोच्च अदालतका प्रधान न्यायाधीश नै मुलुकको कार्यकारी प्रमुख भएका छन् मन्त्री परिषदको अध्यक्ष भएका छन् यो र यस बेलामा सर्वोच्च अदालत प्रेस प्रति अनुदार भएको देख्दाखेरि निश्चित रूपमा लोकतन्त्र अझ सङ्कटमा पर्ने हो कि भन्ने शङ्का उत्पन्न भएको छ मुलुक प्रतिगमनतिर जाने त होइन भन्ने आशंका गर्नुपर्ने वातावरण सृजना भएको छ सर्वोच्च अदालतले छ नि प्रेसलाई किन रोक्यो होला तपाईँलाई के लाग्छ रोक्नुपर्ने कुनै कारणमा देखिरहेको छैन किनभनेदेखि सर्वोच्च अदालतप्रति प्रेसको सधैँ सम्मान रहिआएको छ र सर्वोच्च अदालतले पनि प्रेसलाई उत्तिकै संरक्षण दिइआएको हो तर अचानक यस प्रकारको द्वन्द्वको स्थिति के असमजदारीले हुन गयो यो अत्यन्त तर पनि काम पर्दा न्यायाधीश दामदेव प्रसाद शर्माले भन्नुभएको छ क्या हिजो रिपोर्टर्स क्लब दैलेखको अध्यक्षलाई अभिनन्दन गर्दै उहाँले भन्नुभएको छ कि कुनै पनि पत्रकारलाई इजलासमा रोकेको खबर मलाई थाहा छैन जानकारी मलाई थाहा छैन भनेर भन्नुभएको छ नि उहाँले उहाँले थाहा छैन भनेर भन्नुभयो त्यो कार्यक्रममा म स्वयं पनि उपस्थित थिएँ र उहाँले त्यहाँ प्रत्याभूति पनि दिनुभएको छ अब रोकिने छैन कुनै असमझदारीको कारणले यो दुर्घटना हुन गयो तर रोकिने छैन भन्ने कुरा हिजो प्रत्याभूति दिनुभएको छ म कामना गर्दछु कि प्रधान न्यायाधीशजीले दिनुभएको प्रत्याभूति अनुरूप नै सर्वोच्च अदालत उधार हुनेछ र पत्रकारहरूलाई कुनै पनि पत्रकारहरूको स्वतन्त्रता कुण्ठित हुने, हुने काममा आफू अग्रसर हुने त परेजाओस् अरूले गरे भने पनि त्यसलाई निवारण गर्नको निमित्त साहसिक भूमिका सर्वोच्च अदालतले निभाउनेछ भन्ने कुरा म आशा गर्न चाहन्छु हरे विरेजी अहिलेको स्थितिमा छ नि हामीले नेपाली पत्रकारहरूको कुरा गर्दाखेरि सबैभन्दा छ नि नाजुक स्थिति छ आर्थिक रूपमा तपाईँलाई थाहा छ नेपाली पत्रकारहरूले शरम पत्रकारहरूले रिपोर्टिङ गरेर आफूलाई छ नि आत्मनिर्भरताको साथ बाँच्न सक्ने स्थिति छैन किन के कारणले यस्तो भयो यो मुलुकमा लोकतन्त्रमा प्रेसले जुन सम्मान पाउने हो जुन संरक्षण पाउने हो त्यो नभएको कारणले मूलुक में स्थिरता नेश में सुरक्षा को अनुभूति नेशागत सुरक्षा है न, जीवन को सुरक्षा अम ग संस्था कुन बेला में निष्कासित होन बन्द ढोका हो कर तर राज्यले पत्रकारहरू प्रतिको जिम्मेदारी महसुस नगरेको प्रमाण हो यो स्थिति र जुन राज्यले प्रेस जगत प्रति जिम्मेदार हुँदैन त्यो राज्य कदापि लोकतान्त्रिक हुन सक्दैन लोकतान्त्रिक मूल्य मान्यताप्रतिको उसको प्रतिबद्धता एउटा बाहिर देखाउने एउटा आडम्बर मात्र हुन सक्दछ लोकतन्त्रप्रतिको निष्ठा हुन सक्दैन किनभनेदेखि प्रेस भनेको एउटा जागिर मात्र होइन एउटा व्यवसाय मात्र होइन यो सिङ्गो सामाजिक रूपान्तरणको मुलुकको रूपान्तरणको एउटा सशक्त माध्यम हो र राज्यका नीतिहरूलाई कार्यान्वयन गर्ने सन्दर्भमा राज्यका कमी कमजोरीहरूलाई बाहिर ल्याउने सन्दर्भमा समाजलाई बलियो बनाउने सशक्त बनाउने र रा, उत्तरदायी बनाउने एउटा महत्त्वपूर्ण माध्यम यो भएको कारणले गर्दाखेरि तर पनि व्यक्तिगत समस्या छ हरिहर विरेजी आज हामी एउटा बहस गरौँ विश्व प्रेसन्त्रताको दिवसको अवसर पारेर साँच्चीकै नेपाली पत्रकारहरूले समाचार लेखेर छ नि पनि लोकन्त यति लामो अभ्याससम्म पनि राज्यले प्रेसलाई सकारात्मक रूपमा लिन सकेन जहिले पनि पूर्वाग्रही ढङ्गले दुराग्रही ढङ्गले एउटा विरोधीको रूपमा लियो र प्रेसप्रति को आपको उत्तरदायित्व महसूस करना सकेन अ पत्रकार को काून ने दार उपयोग सकने स्थिति को निर्माण होना सकता होना ता था, था आ, कि पत्रकार पत्रकार आक्रमण कर पत्रकार को हत्या कर हत्यारा प्रशासन ने कारवाई करे कार नगर् र समर्थन दू भरकार ने औपचारिक रूप में तस्ता गर्दछ र त्यसले गर्दाखेरि तर पनि हरियजी अहिले छ नि नेपाली पत्रकारहरू छ नि किन एकताबद्ध रूपमा छ नि सामूहिक रूपमा छ नि अगाडि बढ्न सकेनन् दस हजार पत्रकारहरू तपाईँको मैदानमा छन् काम गर्छन् दिनरात खटेर काम गर्छन् बिहानदेखि बेलुकासम्म तर पनि महिनौदेखि तलब पाउँदैनन् सञ्चार गिरीले किन तलब दिँदैन नेपाली पत्रकारहरूलाई पत्रकारहरूकै सङ्घर्ष कारणले कानुनहरू निर्माण भएका छन् श्रमजीवी पत्रकार सम्बन्धी ऐन भन्यो नियम भन्यो तर त्यसलाई कारण हुन सकिरहेको छैन किन कारण भएन के कारणले भएन कसको कमी कमजोरीले भएन राज्यको महत्वपूर्ण जिम्मेदारी त्यस कारणले पत्रकारहरूले राज्यलाई जुन दबाब दिनुपर्ने हो त्यो दिन सकिरहेका छन् पत्रकारसित सम्बन्धित सङ्घ संस्थाहरूको भूमिका त्यति प्रभावकारी हुन सकिरहेको छैन भनेपछि पत्रकारहरूसँग सरोकार राख्ने छ नि जति पनि सङ्घ सङ्गठन छ नि उनीहरू पोलिटिकल पार्टीको इन्ट्रेस्टमा काम गर्छन् उस पोलिटिकल पार्टीको इन्ट्रेस्टमा काम गरिरहेका मात्रै छैनन् अब त्यो त अहिले अस्थिर अवस्थामा राजनीतिक स्थायित्व नभएको अवस्थामा स्वाभाविक रूपमा त्यसको असर पत्रकारिता क्षेत्रमा पत्रकारहरूमाथि पर्दछ किनभनेदेखि पत्रकारहरू विचारशील प्राणी हुन् र लोकतान्त्रिक मूल्य मान्यताबाट र राष्ट्रको स्थितिबाट उनीहरू टाढा रहन सक्दैनन् अहिले सबैको चिन्ता पत्रकारहरूको पनि चिन्ता मुलुकमा कसरी राजनीतिक स्थायित्व दिने र लोकतन्त्रको जग बलियो पार्ने र कसैले पनि स्वतन्त्रता अपहरण गर्न नसक्ने स्थिति निर्माण गर्ने हो नयाँ संविधान लोकतान्त्रिक बन्न सकोस् भन्ने दिशामा जनमत सिर्जना गर्ने पनि प्रेसको भूमिका हो र त्यो भूमिकामा आफ्नो जिउ ज्यान बाजी लगाएर समर्पित भएर लागिरहेको स्थितिमा उनीहरूले जुन समस्या भोग्नु परिरहेको छ त्यसको निवारण गर्नको निमित्त राज्यले जुन गैर जिम्मेदारीपूर्ण भूमिका निर्वा महसुस नि हरिराईल होइन तर पनि नेपाली पत्रकारहरूको छ नि सुरक्षाको लागि व्यवसायिकताको लागि जसरी राज्यले सहयोग गर्नु पर्ने हो किन गरेन गर किनभनेदेखि राज्यले धेरै गल्ती गरेका हुन्छ धेरै कमजोरी गरेको हुन्छ विकृति विसङ्गति गरेको हुन्छ भ्रष्टाचार गरेको हुन्छ कानुन मिचेको हुन्छ ती कुराहरूलाई सञ्चार माध्यमहरूले आफ्नो व्यावसायिक धर्म अनुस्ताहरू उजागर गरेका हुन्छन् यसले गर्दाखेरि राज्यले प्रेसलाई सधैँ नकारात्मक दृष्टिले हेरिरहेको हुन्छ र यसलाई फस्टाउँ विकसित गराउँ भन्ने प्रवृत्ति राज्यमा देखिएको छैन त्यसैले राजनीतिक कर्मीहरूको नेताहरूको राजनीति दलहरूको सत्तामा बस्नेहरूको मानसिकतामा परिवर्तन ल्याउनु जरुरी छ उनीहरूमा जुन एउटा मानसिकता छ लोकतन्त्रको लागि सङ्घर्ष गरेका राजनीति दलहरू भए पनि लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गर्न सकिरहेका छैनन् उनीहरूले व्यवहार र चरित्रमा त्यसैले प्रेसको यो पनि दायित्व बन्न गएको छ अहिले कि राजनीतिक दलर को मानसिकता में परिवर्तन लियान जरूरी है उन् आचरण और व्यवहार लोकतांत्रिक बन सको संचार सुविधा रतंत्रता संचार उठाया क्रुरा क्या भैर छैन संचारकर्मी अत्यंत ठूल जोखिम उठा खतरा उठा तथ्य लियां तरह करने सट्टा झन पत्रकार जीवन गुमा शहीद सन् दुई हजार बाह्रमा मात्रै ऋषिजी एउटा अध्ययन लेखिदेखाएको छ भनेदेखि दुई सय एकहत्तरवटा प्रेस वक्ताको हनन भएको छ सन् दुई हजार बाह्रमा मात्रै त्यस बेलामा देशमा लोकतान्त्रिक मूल्य मान्यतामा आस्था नभएको दर्शनमा विश्वास राख्ने पार्टीको नेतृत्वको सरकार रहिआएको सबैलाई थाहा था। छ लोकतान्त्रिक सरकार भएको भएपछि निश्चित रूपमा प्रेस स्वतन्त्रताको यति हनन हुने थिएन जबकि संविधान र कानुन हेर्ने हो देखिन नेपालमा स्वतन्त्रतासित गाँसिएका महत्त्वपूर्ण कानुन र प्रावधानहरू रहिरहेका छन् त्यसैले त्यसको कार्यान्वयन गर्नको निमित्त सरकारले जन नकारात्मक भूमिका निर्वाह गरिरहेको छ र स्वतन्त्रता उपयोग गर्न दिइरहेको छैन यो स्थितिको निवारण गर्नको निमित्त पनि मुलुकमा जाँदा जाँदैछ नि अझै पनि तपाईँको सूचना गुप्पी राख्ने प्रचलन हाम्रो देशमा छ होइन सूचना लुकाउने काम राज्यबाट अझै पनि भइरहेको छ राजनीति पार्टीबाट भइरहेको छ किन यस्तो भयो र श्रमजीवी पत्रकार ऐन गर्नको लागि अब नेपाली पत्रकारहरूले के गर्नुपर्छ सूचनाको हक पत्रकारहरूको मात्र होइन आम नागरिकको अधिकारको कुरा हो त्यसैले नै पत्रकारहरूको जोडले गर्दाखेरि दुई सालको संविधानमा सूचनाको हकलाई संविधानमा नै उल्लेख गरिएको थियो तर अहिलेसम्म पनि राज्यले त्यो मानसिकता महसुस गर्न सकेको छैन राजनीतिक दलका नेताहरूले पनि महसुस गर्न सकेका छैनन् कि जनतालाई सूचना प्रदान गर्नु उनीहरूको राज्यको अथवा सबैको दायित्व हो भन्ने कुरा र यसको लागि मैले अघि पनि चर्चा गरेँ पार्टीमा सब, र सत्ास गरी सत्तामा बस्नेहरूको मानसिकतामा परिवर्तन आवश्यक छ अहिले पनि सूचना पाउनको निमित्त अदालतलाई गुहार्नुपर्ने आवश्यकता छ सूचना आयोगले दिएका निर्देशनहरूको समेत पालना नभइरहेको स्थिति छ त्यस कारणले पनि यो मुलुकमा जुन लोकतन्त्र छ यो संविधान निर्माणको कुरा छ यतिले मात्रै पनि देशको समस्याको समाधान हुने स्थिति छैन कानुन निर्माण सँगसँगै संविधान निर्माण सँगसँगै यसलाई सञ्चालन गर्ने निकायहरूको नागरिकहरूको पनि र जिम्मेदारीमा बस्ने व्यक्तिहरूको राज्य सञ्चालन गर्नेहरूको पनि मानसिकतामा परिवर्तन आउनुपर्दछ उनीहरूको आचरण र व्यवहारमा परिवर्तन नयाँसम्म कानुन बनेर मात्रै हुँदैन भन्ने कुरा सूचनाको हक सम्बन्धी व्यवहारले र सम्झी पत्रकार ऐनको कारण नभएको स्थितिले पनि स्पष्ट गरेको छ विरेजी हामीलाई समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु धेरै धेरै धन्यवाद ऋषिजी तपाईँलाई र तपाईँको माध्यमबाट सम्पूर्ण श्रोताहरूलाई पनि वरिष्ठ पत्रकार हरिहरी बिरही पत्रकार महासङ्घको पूर्व सभापति पनि हुनुहुन्थ्यो आदरणीय श्रोताहरू आज विश्व प्रेस स्वतन्त्रता दिवस हो तर पनि नेपाली पत्रकारहरूले जसरी आत्मनिर्भरताका साथ बाँच्न पाउने अधिकार थियो अथवा सम्पन्नताको जुन अधिकार थियो व्यावसायिकताको जतिसुकै ठुलो कुरा गरे पनि नेपाली पत्रकारहरूको स्थिति दिन नाजुक हुँदै गइरहेको छ र कुनै पनि पत्रकारले समाचार लेखेको भरमा आफूलाई पूर्ण रूपमा सुरक्षित महसुस गर्न सकेका छैनन् र उनीहरू पूर्ण रूपमा साँच्चीकै भनियो नि सम्पन्न हुन सकेका छैनन् तर पनि नेपालमा लोकतान्त्रिक आन्दोलनको लागि व्यवस्था परिवर्तनको लागि धेरै पत्रकारहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् धेरै पत्रकारहरूले समाचार लेखेकै भरमा कुटिनु परेको छ धम्की खानु परेको छ र ज्यान समेत गुमाउनु परेको छ साँच्चिकै आज विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा म सबै पत्रकारहरू जो शहीद हुनुभयो समाचार लेखेकै भरमा राज्यबाट होस् अथवा विद्रोहीबाट होस् अथवा सशद्वन्दमा होस् अथवा दुवै पक्षबाट जो जो जहाँ जहाँ समाचार लेखेकै भरमा शहीद हुनुभयो सबैलाई म श्रद्धाञ्जली दिन चाहन्छु म ऋषि धमाला सबै पत्रकारहरूप्रति शहीद पत्रकारहरूप्रति समाचार लेखेकै भरमा साँच्चिकै आफ्नो जीवन गुमाउनुभएका सबैलाई म भन्न चाहन्छु र उहाँहरूको जुन सपना छ त्यो सपना नेपाली पत्रकारहरूले अगाडि बढाउनेछन् बोक्नेछन् उहाँहरूले अगाडि सार्नुभएको जुन छ स्वतन्त्र प्रेस व्यावसायिक प्रेस सुरक्षित प्रेस र समाचार लेखेको भरमा सबै पत्रकारले कहिले पनि अब कुनै पनि पत्रकारले धम्की खेप्न नपरोस् र ज्यान गुमाउन नपरोस् र नेपालमा लोकतन्त्र छ तर लोकतान्त्रिक व्यवस्थामा अझै पनि प्रेस सुरक्षित हुन सकेको छैन त्यसैले म सबै पत्रकार साथीहरूलाई भन्न चाहन्छु अब हामी एक भएर जानुपर्छ एकताको विकल्प छैन हाम्रो पूर्व तथा संसार मन्त्रीका सचिव शङ्कर पोखरेल पोखरेलज्यू विश्व प्रेसर दिवस साँच्चीकै नेपालमा प्रेस सुरक्षित छ अहिलेका दृष्टिकोण नेपालमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको छ तर व्यवहारमा त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा ठुला समस्या र चुनौतीहरू छन् ठुलो समस्या र चुनौतीहरू देख्नुको शङ्कर पोखरेल के कारण पहिलो कुरा त नेपालका कतिपय अतिवादी राजनीतिक दलहरू चाहे त्यो राजनैतिक अतिवाद होस् जातीय क्षेत्रीय अतिवाद होस् सञ्चार माध्यममाथि प्रहार गरेर आफ्नो प्रभुत्व लाग्ने खालको रणनीतिको शिकार नेपालको सञ्चार क्षेत्र भएको छ त्यसले गर्दाखेरि चाहिँ सेल्फ सेन्सरसिपको से एउटा विचित्र चाहिँ एउटा मनोविज्ञान तयार भएको छ त्यसले नेपाली स्वतन्त्र हुने कुरामा चाहिँ अत्यन्त ठुलो असर पारेको छ भन्ने म थाहा छु नेपालको सञ्चार क्षेत्रको व्यावसायिकताका नाममा अदृश्य लगानी गर्ने र त्यसलाई अनुचित प्रभाव पार्ने प्रवृत्ति बढेको छ र त्यस्तो पक्ष चाहिँ नेपालको सञ्चार क्षेत्रले सञ्चार क्षेत्रको सामाजिक विकासकै सन्दर्भमा आफ्नो भूमिकालाई सबै समुदायको आकाङ्क्षालाई सम्बोधन गर्ने कुरामा केन्द्रित गर्न सकेका छैन त मूल त राजनैतिक मुद्दाको वरिपरि घुम्न बाध्य छ तर पनि नेपालको राजनीति नेताहरूले राजनीति पार्टीले छ नि प्रेसको समस्या कहिले पनि बुझेन नि शङ्कर पोखरेलजी मलाई त्यस्तो लाग्दैन नेपालको राजनीतिको मूलधार खास गरी लोकतान्त्रिक शक्तिहरू चाहिँ सदैव चाहिँ प्रेस स्वतन्त्रका पक्षमा प्रेस जोडिएको समुदायका पक्षमा सदैव सकारात्मक रह्यो भनेर भन्छु तर पनि तपाईँ पनि त सञ्चार मन्त्री हुँदाखेरि सरमजी पत्रकार यही त कार्यान्वयन भएन नि सरमजी पत्रकारहरूले तलब त पाएनन् नि त्यसको समस्या म तपाईँलाई एउटा विचित्र दृष्टान्त दिन चाहन्छु मैले एउटा मान्यता अगाडि साडे जसले आइन कार्यान्वयन गर्दैन उनीहरूलाई चाहिँ दर्ता पनि नगर्ने त्यस पछाडि चाहिँ लोक कल्याणकारी विज्ञापन पनि नदिने भन्ने खालको चाहिँ नीति कार्यान्वयन गर्न खोज्दाखेरि नपाउनेहरूले नै हामी कहाँ चाहिँ अब श्रमजी पत्रकार आइन भएको छ भनेर हस्ताक्षर गरेर प्रवृत्ति पनि देखा पऱ्यो त्यस्तो खालको समस्या चाहिँ छ हामी कहाँ पत्रकार क्षेत्रमा आफै के ठान्छ भन्दाखेरि चाहिँ मेरो संस्थाभित्र चाहिँ त्यो चाहिँ श्रमजीवी आइन कार्यान्वयन हुँदाखेरि संस्था चल्दैन भन्दा अर्को कम्प्रोमाइज गर्ने पनि छ होइन होइन तर पनि तपाईँहरूले छ नि बैसठी त्रिसठी सालको जनआन्दोलनमा नेपाली पत्रकारहरूले खेलेको भूमिकाको छ नि मूल्याङ्कन गर्न त चुक्नु भएको छ नि बिर्सिनु भएको छ नि शङ्कर पोखरेलजी लाग्छ कसरी वैजिक तथा नेपाली सञ्चार क्षेत्रलाई राज्यले संरक्षण गर्ने धेरै कुराहरूको नीतिगत सुधार गर्ने अथवा भन्ने कुरालाई नबिर्सौँ होइन सत्तामा गएपछि सबै नेताले बिर्से क्या पत्रकारहरूलाई त्यस्तो होइन तपाईँले पूर्णत गलत कुरा गर्नुभयो कृषि सञ्चार क्षेत्रलाई कसरी संरक्षित गर्ने भन्ने कुराका सन्दर्भमा नेटवर्क निर्माण गर्नेदेखि लिएर लोकल्याणका विज्ञापनको पार्ने तर पनि संसारिरीमा छ नि आज काम गर्ने पत्रकारहरूले तपाईँको महिना तल पाउँदैनन् क्या सर पत्रकारहरूको स्थिति के होला तपाईँ अनुमान गर्नुहोस् अहिले तपाईँ पोखरामा हुनुहुन्छ पोखरामा काम गर्ने एउटा श्रमजी पत्रकारहरूले के समयमा तल पाएको होला औपचारिक रूप में संघर्ष करने पत्रकार राज्य करते भि कानून कार मेरे संस्था मैं ये अगर पाइन अगर राज्य प्रेस को सम्मान कर आधार कर सुरक्षित बनाको लागि अगाडि बढ्नु पर्थ्यो नि नेपाली प्रेसलाई त्यसमा चुकेको छ नि राज्यजी भएको छैन परे नै छु यो त अब त्यस प्रकारको अतिवादी प्रवृत्तिका विरुद्ध त सामग्री लगाइ लड्नु बाँकी नै छ तर पनि अहिले सर्वोच्च अदालतले छ नि नेपाली प्रेसलाई छ नि पत्रकारहरूलाई निषेध गर्यो नि यसलाई कसरी हेर्नु भएको छ तपाईँले त्यो म ठान्छु भन्दाखेरि स्वतन्त्र पत्रकारिताका कारणले गर्दाखेरि आफ्नो स्वार्थमा धक्का पुग्छ भन्ने प्रकार प्रवृत्तिको प्रभाव हो म थाहा वाचन सम्पन्न गराउनको लागि नेपाली प्रेसको भूमिका कस्तो हुनुपर्छ र तपाईँले के अपेक्षा गर्नु भएको छ नेपाली प्रेसले चाहिँ अब संविधान सभाको निर्वाचनका सन्दर्भमा दुईवटा काम गर्नुपर्छ भन्ने मलाई लाग्छ एउटा निर्वाचन हुने कि नहुने भन्ने कुरा अन्य छ उनीहरूलाई हटाउनका लागि चाहिँ वातावरण बनाउने कुराका सहयोगी भूमिका गर्नुपर्छ अर्कोतर्फ चाहिँ जनताका आवाजहरू आकाङ्क्षाहरूलाई चाहिँ सभामा ल्याउने कुरामा भूमिका खेल्नुपर्छ ताकि चाहिँ निश्चित समुदायले आफ्नो आग्रहलाई जनताको आग्रह ठाने चाहिँ हरान लिने प्रवृत्ति देखा परेको छ वास्तवमा जनता के चाहन्छ भन्ने कुरालाई सभामा ल्याइदियो समस्या समाधानमा सहयोग पुग्छ भन्ने म ठान्छु शङ्करजी हामीलाई समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँ हुनुहुन्थ्यो एमालेका सचिव शङ्कर पोखरेल आदरणीय श्रोताहरू साँच्ची अहिलेको अवस्थामा नेपाली प्रेस कत्तिको सुरक्षित छन् भन्ने बारेमा हामी बहस गरिरहेका छौँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहेको खेरि अथवा अहिलेको अवस्थामा विश्व प्रेस स्वतन्त्रको सन्देश के हुनसक्छ नेपाली प्रेस सुरक्षित छ या छैन नेपाली प्रेसले अझै पनि के गर्नुपर्छ देशको लागि जनताको लागि सही सूचना जनतालाई दिनको लागि अथवा भन्यो भने आफ्नै अधिकारको लागि नेपाली प्रेस कसरी अगाडि बढ्नुपर्छ तब संविधान सभाको निर्वाचन सम्पन्न गराउनको लागि नेपाली प्रेसको के भूमिका हुनुपर्छ त हाम्रो बिचमा हुनुहुन्छ नेपाली कङ्ग्रेसको नेता मनमोहन भट्टराई मनमोहनजी हजुर यहाँलाई कार्यक्रम स्वागत गर्न चाहन्छु हजुर धन्यवाद विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा तपाईँको चाहिँ नेपाली प्रेसलाई छ नि के भन्नु ी प्रेस को भूमिका तो धरने अस्तृत रूप में प्रकट भैरा तर कि संकुचन देखिज संविधान सभा को निर्वाचन संदर्भ यदि लिखा निर्वाचन होतेन भाई अलवल अलवलमा पर्न साटो निर्वाचनलाई कसरी सुनिश्चित गर्ने भन्ने दिशामा तर दलका नेताहरू चुनाव नगराउने पनि हुन सक्छन् कसैको त्यस किसिमको स्वार्थबाट प्रेरित भएको पनि हुन सक्दछन् त्यतातिर नगइदिएदेखि बेस हुन्थ्यो खोजनले निर्वाचनको लागि माहौल त बन्नु पर्यो नि त सबै दलहरूको बिचमा एकता हुनु पर्यो सहमति हुनु पर्यो चुनावमा जानको लागि अहिलेसम्म बन्न सकेको छैन सरकारले वार्ता गरेको छ वार्ता परिणाममुखी हुन सकेको छैन हिजो उपेन्द्र यादव शरद सिंह भण्डारीसँग वार्ता भयो तपाईँलाई थाहा छ थाहा छ होइन पार्टीभित्रको विभाजन पनि तपाईँलाई थाहा छ एक थरी चुनावमा भाग लिनुपर्छ भन्ने पनि छन् एक थरी चाहिँ लिनु हुँदैन भन्ने पनि छन् यी विभाजनहरूका सबैलाई सबै कुरो थाहा छ के होइन थाहा नभएको केही पनि छैन अब चुनावमा हारिन्छ भन्ने पनि थाहा छ हम पकड़ेन जनता का मज भोर था अब तो कारण भाग नलिने भोपे एक होने भी एक थरी कह सकार चाहिए हमी प्रत्यक्ष निर्वाचन में धेरे सीट हमें हासिल कर सकतेन ने अप्रत्यक्ष अथवा के भुपात में चाहिए अलग सीट बढ़ा ये सब कु चाहिए आपको पकड़ कसरी बनाउने भोली होने संविधान सभा में भेज को हो के प्रमुख निर्वाचन आयुक्त पत्रकार मित्र के संविधान सभा को निर्वाचन हो संसद कोई संविधान सभाको निर्वाचन भएका कारणले सबैलाई मिलाएर लैजानु पर्दछ होइन भने एक दुईवटा साना दलहरूले बहिष्कार गर्दैमा केही खासै असर त पर्ने थिएन माओवादीले चुनाव बहिष्कार गर्दैमा कुनै फरक पर्दैन नेपाली राजनीति संविधान सभाको निर्वाचन भएको कारणले गर्दाखेरि सबै नेपालीले आफ्नो मत जाहेर गर्न पाउनु पर्दछ सबै नेपालीको बोली संविधानमा प्रकट हुन पाउनु पर्दछ भन्ने मेरो चाहिने सधैँको राय हो त्यस अहिले पनि म चाहन्छु हरेक साना भा अदनाभंदा अदना नेपाली को बाणी चाहिए संविधान में प्रसुटित हो सको त सबैलाई चाहिँ हामीले समेटेर जान सकौँ भन्ने चाहना होइन झलनाथ खनालले भन्न थाल्नु भयो अब चुनाव सबैलाई लाग्यो चुनाव हुन्छ भनेर काङ्ग्रेसका शीर्ष नेताहरूलाई पनि अहिले बोलिरहनु भएको छ चुनावको माहौल सिर्जना गरिरहनु भएको छ एक प्रचण्ड चुनावको लागि जनताको प्रचण्डा सबै छन् चुनाव तर त्यतिले पुग्दैन के गर्नुपर्छ जाँदा जाँदै भनिदिनु सम्पन्न गराउनका नेपाली प्रेसले के गर्नुपर्छ र तपाईँहरूको भूमिका के हो नेपाली प्रेसले पनि सकारात्मक भूमिका तर्फ र नेपाली प्रेस को एकदम ठूल भूमिका अब चाहे देखने थाली सक्या को बाणी के हो जनता को बोली के हो चाह बुझाइन के नेता ने के भरा छोड़ दबा जनता के भनता को मज में मा चाहिए जनता को बोली जनता का बीच में नेपाली प्रेसबाट त्यही नै अपेक्षा गर्छु यी नेताकै कुराहरू मात्रै छेसोत्वसरमा तपाईँले जुन समय दिनुभयोकै कुरा मात्रै नल्याउनु जनता के खोज्छन् विवादित विषयहरू के के हुन् चुनावमा जनताले कसरी आफ्नो न, मनमोनजी हामीलाई समय दिनुभयो नेपाली कङ्ग्रेसका नेता मनमोहन भट्टराई आदरणीय श्रोताहरू आज विश्व प्रेसको अवसर पारेर आजको दिन साँच्चीकै भन्ने हो भने विश्व प्रेसता दिवस मनाइरहँदा हामीले एउटा संकल्प गरौँ दिड इच्छा शक्तिसहित नेपाली पत्रकारहरू एकता सहमति सहकार्यको सहित आफ्नो अधिकारको लागि आफ्नो व्यवसायिक प्रतिष्ठाको लागि र साँच्चीकै भन्यो भने यो पेसालाई मर्यादित बनाउनको लागि समयअनुकूल बनाउनको लागि र यो पेसामा काम गर्ने सबै पत्रकारहरूलाई सुरक्षित वातावरण निर्माण गरेर कलम चलान कोथवा लेखना बांचना पाने जो अधिकारी पत्रकार कोई सुरक्षित करना को, को, को सब पत्रकार मिले जाऊं रीवी पत्रकार ये तत्काल कार्यान हो सब पत्रकार पत्रकार ने आपको तलब पाउन् आज को विश्व प्रचुत्ता दिवस को अवसर में मचु सब पत्रकार ने काम, काम करने पत्रकार ने जुनसुक ठावर काम देशभरी यो बाँडीमा सुनिरहनुभएका सबै सञ्चारकर्मीहरूको समस्या पनि समाधान होस् र सबै पत्रकारहरूले साँच्चीकै लेखेर बाँच्न पाउने अधिकारलाई हामी सुरक्षित गरौँ र साँच्चीकै सबै पत्रकारहरू सुरक्षित रह र सहीद हुनुभएका पत्रकारहरूलाई पनि हार्दिक श्रद्धाञ्जली दिन चाहन्छु र आजको कार्यक्रम यही अन्त्य गर्न चाहन्छु प्राविधिक मित्र नन्दु गेलाङलाई धेरै धेरै धन्यवाद दिँदै म ऋषि धामालाई पनि बिदा हुन चाहन्छु रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा